रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्चमा पूर्वी नेपालका विभिन्न भूभागमा तथा डब्लु डब्लु डब्लु डट गरी कार्यक्रम मुक्तक मालाको चौ बसाइको प्रतीक्षामा रहनुहुने तपाईँ सम्पूर्ण मुक्तक मनहरूलाई नमस्कार छ स्वागत छ कार्यक्रम मुक्तक मालामा छरिएर रह रहनुभएका तपाईँ सम्पूर्ण मुक्तक मनहरूलाई एउटै मालामा ग्याच्न हरेक हप्ता चाहिँ आज पनि उपस्थित भइसकेका छौँ म मदन भण्डारी प्रविधि संयोजनमा हुनुहुन्छ मित्र रमेश तिवारीजी दुःख भोगी ईश्वर पुकारी मलाई जन्म दियो आमा दुःख भोगी ईश्वर पुकारी मलाई जन्म दियो आमा आनन्दको अलौकिक अश्रुधारा कत्ति पियो आमा सुन्दर आत्माले छातीभरि टाँसेर अङ्ग अङ्ग चुम्दै मलाई स्पर्श गर्न पाउँदा कति खुसी थियो आमा मलाई स्पर्श गर्न पाउँदा कति खुसी थियो आमा झापा चारपाने घर र हाल ब्रसेल्स बेल्जियममा बस्दै आइरहनुभएका विमल गिरिजीका यिनै चुस्किला मुक्त अरबसँगै आजको कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु आज भने कार्यक्रममा तपाईँले नै मुक्तक मालाको फेसबुक पेजमा तथा मुक्तक माला एट द रेट जिमेल डट कममा पठाउनुभएका मुक्तकरापहरू सरस्वर्थि लिनेछु विगत एउटा कार्यक्रम मुक्तक माला मा का सञ्चालनको एक वर्ष पुगेको अवसरमा केही विशेष कार्यक्रम हामीले तपाईँहरू समक्ष राखेका थियौँ कार्यक्रममा तपाईँको सहभागितासँगै तपाईँको प्रतिक्रिया साँच्चै लोभलाग्दो थियो तपाईँको सल्लाह सुझावलाई हामी पक्कै आत्मसात गर्नेछौँ अब भने कार्यक्रममा मुक्तकने जोड़ पे फाटे ती खुशी सारा सिवने भूटे थी खुशी सारा सिवने भू नमेटिने याद भूल दिनु भू रोली चाली कुन सुखी संसार भी पल फल तिम्रे फोटो हेरी जीवने दिनु पल पल फोटो हेरी चिउने गरेको छ भनिदिनु यसरी आग्रह गर्दै हुनुहुन्थ्यो पोखराका मुक्तकम रिदम शिवराजी शिवराजीका यिनै मुक्तकरसँगै अर्को मुक्तक लिन्छु विजय घिम्रेजीको तिम्रो थुतुनुलाई सिलाउन पाए तिम्रो थुतुनुलाई सिलाउन पाए चुपचाप सबै कुरा मिलाउन पाए साँच्चै हाकार मचिने थिएन गाँस बाँस दिलाउन पाए गाँस बास कपासस दिला पाए चकचकीापा कर राल काठम्डू नया बानेश्वर में बस्ते आई रुका विजय घिमरेजी का इन मुक्तकार संगे अर्क मुक्तक लिंशु परशुराम काजी को पर कथा बनाए अविता बनाए कथा बनाए अविता बनाए हम बदनामी करे रमिता बनाए खै दुश्मन भनु कि प्रियजन भन तिंग तिम्रो डोली बनाए अनि मेरो चिता बनाए तिम्रो टोली बनाए अनि मेरो चिता बनाए मूलपानी दुई भोजहरूबाट यस्तै मिठा मुक्तकरबसँगै परशुराम कार्कीजीले सम्झँदै गर्नुहुन्छ श्रोता त्यस्तै अर्को मुक्तक लिन चाहन्छु प्रकाश स्याङबोजीको पिएकै छैन किन होला जडियाको उपनाम दिन्छ पिएकै छैन किन होला जडियाको उपनाम दिन्छ बिगारेकै छैन तर पनि चोट र बदनाम दिन्छ खै कस्तो विडम्बना आफ्नो अस्तित्व नभए जस्तो सम्बोधनमा अभाव्य शब्दरूपी सर्वनाम दिन्छ पिएकै छैन किन होला जडियाको उपनाम दिन्छ प्रकाश स्याङ्बोजीले झिर्मले तिन सलखपुरी लामबाट यी मुक्त खराबहरू पठाउनु भएको हो अर्को मुक्त जनक जङ्घारजीको मलाई पक्कै थाहा तिमी आउँछौ भन्नेमा मलाई पक्कै थाहा थियो तिमी आउँछौ भन्नेमा दुनियाँलाई डा थियो तिमी आउँछौ भन्नेमा सधैँ फरि रुने यो मन तिम्रो सम्झनामा आज खुसी अथाहा थियो तिमी आउँछौ भन्नेमा आज खुसी अथाहा थियो तिमी आउँछौ भन्नेमा जनक जङ्गारजीले मुक्तक त पठाउनु भयो मिठो पठाउनुभयो तर सम्पर्क ठेगाना भने लेख्दै लेख्नु भएनछ अर्को पाला पक्कै अटाउनुहोला अब भने कार्यक्रममा पहिलो साङ्गीतिक सेली राख्न चाहन्छु सानु अजय बनेमजीले लेटाङ आठ मोरङबाट निकै अगाडि पठाउनु भएको मुक्तकरबहरू मसँग रहेको छ उहाँका यिनै एउटा गीत तपाईँलाई <laughs> मुस्कुराई मलाई माया गर्दै गर्दै नजिक आऊ मुस्कुराई मलाई माया गर्दै गर्दै नजिकाउ लजाएर अलि यता सर्दै सर्दै नजिकाउ साँचो माया गर्छु तिमीलाई साँच्चै प्रिया ढाँक्या होइन विश्वास गरी मेरो भर पर्दै पर्दै नजिक आऊ विश्वास गरी मेरो भर पर्दै पर्दै नजिक घर घर घर श्रोता यह मिठो गीत सानो अजय बनेमजी का मुक्त खरब संगे तक्ष राखे बादल घिमरेजी ने ख्लो गीत में विमल पराजुली र काव्य आचार्यजीको स्वर सुन्नु सुन्नुभयो सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तक रेडियोभिजन रेडियो दशमलव छ मेगार्समा आजको यो बसाइमा भने तपाईँ केही मुक्त खरफहरू छु अर्को मुक्तक छ मसँग प्रकाश अधिकारीजीको जिउँदो लास भएको छु म अबनोमा र जिउँदो लास भएको छु म अब नमार हिँड्ने बाटो छैन काँडे तारले नबार जिन्दगीको सवाल छ बाटो एउटा पर्छ भोलि भोलि भन्दै मलाई अब नटाढ भोलि भोलि भन्दै मलाई अब नटाढ बरबोटे पाँच इलामका मुक्तक मन प्रकाश अधिकारीजी पनि हामीलाई सम्झँदै गर्नुहुन्छ अर्को मुक्तक लिन चाहन्छु जीवन लावती तँ सडक छापोस् भन्छन् घर नभएर तँ सडक छापोस् भन्छन् घर नभएर मेरो नामपछि झुन्डिएको थर नभएर आजसम्म बाँच्नुको एउटा कारण छ साथी पानी जस्तै पिउन सक्ने जहर नभएर पानी जस्तै पिउन सक्ने जहर नभएर जीवन लाउतीजी चुल्हाचुली सात इलामका मुक्तकम हाल मलेसियामा हुनुहुन्छ मुक्तक गजब लेख्नुहुन्छ त्यस्तै अर्को मुक्तक छ मसँग सुमन खड्का स्पन्दनजीको उहाँले निकै अगाडि पठाउनु भएको यो मुक्तक अब राख्दैछु राम्रो मान्छे बिग्रियो पिएर त्यही रक्सीले राम्रो मान्छे बिग्रियो पिए र त्यही रक्सीले झगडा गर्न हिँड्यो बल दिए र त्यही रक्सीले हिजो कुरा यो पो सुने रक्षी खाना खान भट्टिगएको पल्ला घरे कान्छो मऱ्यो खिए र त्यही पल्ला घरे कान्छो मऱ्यो खिए र त्यही हो नि पिउनु त हुँदै हुन्न नि यो मुक्तक सुमन खड्काई स्पन्दनजीले झिम्फे चार पोखरी डाँडा सल्यान घर रहाल मैतीदेवी काठमाडौँबाट पठाउनु भएको हो श्रोता कार्यक्रम मुक्तक नाला रेडियो एकानब्बे दशमलव छ मेगार्जुमा सुन्दै हुनुहुन्छ कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउँ पठाउँ भयो भने कार्यक्रम सुन्दै गर्नुहोला म सम्पर्क ठेगाना अवश्य दिनेछु समयले मलाई खुसी निखार्छु भन्छ समयले मलाई खुसी निखार्छु भन्छ बिना गल्ती दोष थुपार्छु भन्छ खै कुन जुनीको ऋण तिर्दैछ समयले पटक पटक हारसँगै पछार्छु भन्छ पटक पटक हारसँगै पछार्छु भन्छ सरु चापागाई गैँडाकोटसाथ नबल फरासिकी मुक्तकम उहाँले नै पठाउनुभएका मुक्त खरफहरू हुने सरुचा बागैजी पनि मुक्तक पठाउँदै गर्नुहुन्छ अर्को मुक्तक लिन्छु म प्रेम यात्रीजीको खबर लिई जाऊ है चरी माया लुखु गाउँमा खबर लिई जाऊहै चरी गाउँमा कति पत्र खोर्दै होली सम्झी मेरै नाउमा बाध्यता र व्यवस्थाले हुनु पर्यो टाढा उनकै यादमा बित्छ दिन रात यो बिरानु ठाउँमा उनकै यादमा बित्छ दिन रात यो बी रानु ठाउँमा प्रेम यात्रीजीले पनि पहिलोपटक सम्झनुभयो यात्राको क्रममा कहाँ हुनुहुन्छ कुन्नी अर्को पाला सम्पर्क ठेगाना जोड्नुहुन्छ पक्कै पनि अर्को मुक्तक लिन चाहन्छु प्रकाश पाठक योगीजीको धरतीमै बसेर तारा छुन खोजे धरतीमै बसेरा तारा छुन खोजे अलग अलग मुटु एक हुन खोजे खरी गरिरहेको रहेछु मैले त म मात्रै एक्लै एकले रुन खोजे धरतीमै बसेरा तारा छुन खोजे घर चितवन दाल चेन्नै भारतबाट पहिलोपटक आफ्ना मिठा मुक्तकरफसँगै प्रकाश पाठक योगीजीले सम्झनुभयो अर्को मुक्तक विपिन सुवेदीजीको मालिकबाट दासी भयो मालिकबाट दासी भयो चालकबाट खलासी भयो के भएन र मेरो छोरो घरविहीन सुकुम्बासी भयो घरविहीन सुकुम्बासी भयो अह यो छोरोलाई सम्झाउनै पर्ने भयो सम्हाल्नु पर्ने भयो विपिन सुवेदीजीले पहिलोपटक गोदक इलामबाटै मुक्त गर पठाउनुभयो अब भने कार्यक्रममा अर्को साङ्गीतिक कसेली राखौँ होला भन्दै प्रविधि संयोजनका मित्र इशारा गर्दै हुनुहुन्छ काजी सूर्यबहादुर थापा रावत खोर्साद दैलेख राल गुजरात भारतमा हुनुहुन्छ उहाँका मुक्तकरबसँगै यो गीत तपाईँलाई बिछोड यहाँ प्रचलित भएपछि बिछोड यहाँ प्रचलित भएपछि जीवन लीला भयभीत भएपछि मेरो भन्नु को छ र यहाँ तिमी बाचित भी तिमी अपरिचित भी सुना तिमी हाथ ला सुना तिमी हाथ ला दूर ता हो बजारमा माया भन्नु यस्तै रहेछ लिलामी हो बजारमा सुदैछु म भनेको यो मिठो गीत तपाईँले रेडियो भिजन एकानब्बे दशमलव छ मिगार्सको कार्यक्रम मुक्तकमालामा काजी का था सूर्यबहादुर थापाजीका मुक्तकरबसँगै सुन्नुभयो कार्यक्रम नियमित सुन्नुहुन्छ सुन्न छुट्याउनुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको ब्लग ब्लग स्पट तस्ते अनुधामी जीको ब्लग यूएनएडीएचएमआई यूनाधामी डट ब्लग स्पर्ट डट कम भिजिट करी प्राप्त लिंक क्लिक करी आपूली चाहे को बेला डाउनलोड करे सुन्न सीत्र आंसू लुकाएनी तिम्रोम हाँ मित्र आंसू लुकाएनी तिम्रो सा हाँने तिमीले छाडी गए पनि वर्षौँ वर्ष बाँच्ने छु म अरू जस्तो कमजोर मुटु भाकी केटी नसोच है आफ्नो जीवन आफ्नै दुनियाँ आफ्नै संसार गाँच्नेछु म आफ्नै जीवन आफ्नै दुनियाँ आफ्नै संसार गाँच्नेछु म मिठो रसिलो मुक्तक सीजन कणेलजीको सिजन कणेलजीले कास्की पोखराबाट यी मुक्त पठाउनु भएको हो अर्को मुक्तक छ रहस्य विक्रम सिमरियाजीको अरूसँग टाँसिएर बस्दा साह्रै सस्तो लाग्छ अरूसँग टाँसिएर बस्दा साह्रै सस्तो लाग्छ तिमीसँग ताखा जुत्दै कस्तो कस्तो लाग्छ टाढैबाट एकरो हेर्दा तिमीले मलाई सर्पमाथि गरुडको छाया परे जस्तो लाग्छ सर्पमाथि गरुडको छाया परे जस्तो लाग्छ यो सुस्किलो हरब बिर्तामोड छापाबाट रहस्य विक्रम सिमरियाजीले पठाउनु भएको हो मुक्तक जोड्ने सिलसिला शेल जारी छ श्रोता अर्को मुक्तक जोड्न चाहन्छु मेघराज तिमसिनाजीको आकाश बिचका ती तारा टिपेर ल्याउ भन्दिन आकाश बिचका ती तारा टिपेर ल्याऊ भन्दिनँ जुनी जुनी बिताउने कसम खाउ भन्दिन छिन्मै घाम छिन्मै पानी छिनमै चल्छ हुरी बतास सधैँभरि तिमीलाई मेरै गुणगान गाउ भन्दिनँ सधैँभरि तिमीलाई मेरै गुणगान गाउ भन्दिनँ पहिलो पटक जिरी खिम्ती एक तेह्र थुमबाट आफ्ना लोभलाग्दा मुक्त गरफसँगै मेघराज तिमसिनाजीले सम्झनु भयो अर्को मुक्तक लिन चाहन्छु दिपेन्द्र सन्देश घटाल संयोग सिको तिम्रो माया गाँस्नु अर्कैसँग चाहिँदैन तिम्रो माया गाँस्नु अर्कैसँग तो जीवनको सारा चिज मास्नु अर्कैसँग नसकेर तिमी बिना जिउन मैले मृत्यु रोजे तिमी भने रमै रमाई रमाई अर्कै अर्कैसँग तिमी भने रमै रमाई रमाई अर्कै अर्कैसँग कञ्चनपुर घर र हाल इन्द्रध्वज कुमार नारायण हिटी काठमाडौँमा कार्यरत दिपेन्द्र सन्देश कटालजी मुक्तकमा बिस्तारै आफ्ना कलमलाई निखार्दै हुनुहुन्छ उहाँका यिनै मुक्त खराबरलाई भनेर सौरभ कारणजितजीले जवाब त पठाउनु भएको होइन तर संयोग जुरेको छ मैले सुटुक्क दिपेन्द्रजीकै मुक्तकको जवाब स्वरूप यो मुक्तक राख्न चाहे माया टुट्छ भन्ने डरले गाँस्न छोड्नुहुन्न माया टुट्छ भन्ने डरले गाँस्न छोड्नुहुन्न रुनुपर्छ भन्ने डरले हाँस्न छोड्नुहुन्न अजम्बरी त कोही हुन्न यो जीवन जगतमा मर्नुपर्छ भन्ने डरले बाँच्न छोड्नुहुन्न मर्नुपर्छ भन्ने डरले बाँच्न छोड्नुहुन्न यो मिठो मुक्तक सौरभ कारणजितजीको उहाँले पहिलोपटक हामीलाई बेल्जियमबाट मुक्त फेसबुकको बाटो गरी पठाउनु भयो अर्को मुक्तक छ मसँग बिजन गुरागाईजीको रामायणमा नाइका सीता लाग्छ रामायणमा नायिका सीता लाग्छ साहित्यमा छिर्दा कविता लाग्छ हामी त आफ्नै काम गरिरहेका छौँ दुनियाँलाई खै केको रमिता लाग्छ दुनियाँलाई खै केको रमिता लाग्छ शिवगञ्ज एक झापाबाट बिजन गुरागाईजीले पहिलोपटक यी मुक्तकराबरूप पठाउनु भयो अर्को मुक्तक छ मसँग लाल खड्काजीको सुन्दर फुलका बगैँचा कि मालीन सुन्दर फूल का की माली रही रंगऊसू सीदो भन्थे तर खाली रही बैरी नई थो क्यारे चोरी लाने ते मेरी काली रहीन तेसले तेरी काली रहीन लाल खड़काजी ने लंकी कैलाली मुक्तकार पैलोपटक पठान अब भने कार्यक्रममा अर्को एउटा साङ्गीतिक खोसेली राख्न चाहन्छु योगेश भट्टजीले बादल पारिको देशबाट भन्दै मुक्तकमालाई एट द रेट जिमेल डट कममा आफ्ना पठाउनु भएको छ अब भने योगेश भट्टजीकै मुक्तकरफसँगै यो गीतको छोटो अंश तपाईँलाई विश्वासमा घात गरी नाता तोडी निष्ठुरीले विश्वासमा घात गरी नाता तोडी निष्ठुरीले मेरो माया लत्क्याएर अर्कै खोजी निष्ठुरीले आफुलाई भा बड़ी मया उस दिपनी मयालू बस्ने मोटुन लगी चुड़ी निष्ठुरीयलू बस्ने मोटुन लगी चुड़ी निष्ठुरी What do you want? ओ ओ ओ ओ, ओ आत समय तर भुंगाल पारियों न दुखे तीन दुख झर् आंसू झ श्रोता कार्यक्रम मुक्तक माला सुन्दै हुनुहुन्छ तपाईँ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ अब भने दुईवटा मुक्तक मात्र राख्न भ्याउँछौँ सु होला सुनिल अधिकारीजीले डल्लु काठमाडौँबाट आफ्ना मुक्त पठाउनु भएको छ अबको क्रममा सोही मुक्तक राख्दैछु फरक फरक परिवेशको भोगाई पनि नितान्त भिन्न हुन्छ फरक फरक परिवेशको भोगाई पनि नितान्त भिन्न हुन्छ जुन भगाई कल्पना कल्पनाभन्दा सुन्दर हुन्छ त्यो अभिन्न हुन्छ निसन्देह कल्पना यथार्थभन्दा अझ बढी सुन्दर हुन्छ तर सत्यको धराथलमा कल्पना टिक्दैन छिन्न भिन्न हुन्छ सत्यको धराथलमा कल्पना टिक्दैन भिन्न हुन्छ सुनिल अधिकारीजीका यही मुक्तरसँगै फेसबुकमा मुक्तक यात्रा फेसबुक पेज रहेको छ सोही पेजबाट मुक्तक मालालाई सञ्चालनको एक वर्ष पुगेको अवसरमा मुक्तकबाटै यसरी शुभकामना दिनुभएको छ लाखौं मनको ढुकडुकी एउटै बनाएर लाखौं मनको ढुकडुकी एउटै बनाएर भाषा संस्कृति साहित्य बचाएर अविरल बग्नु मुक्तकमाला सँगै साथमा कुना कुनामा अल्झिएका सर्चक बगाएर कुना कुनामा अल्झिएका कार्यक्रमको <्याल> आज चौवन्नौ बसाई गत हप्ता राख्न सकिन यो मुक्तकलाई आज सुटुक्क बोले धेरै धेरै धन्यवाद मुक्तक यात्रा पेचका साथीहरू राजीव जीषी सङ्घर्षी कुन्दन गौतम र गणेश पौडेलजीलाई श्रोता आजलाई पनि कार्यक्रम मुक्तक मालामा मुक्तक जोड्ने सिलसिला यति मात्रै आजको वसाईमा एकजना मुक्तक मन बराबर एउटा मुक्तक लिए कार्यक्रममा केही नव मुक्तकारहरू जोडिनु भयो आजको यो वसैमा मुक्त प्रेसित गर्नुहुने मुक्तक मनहरू विमल गिरी रिदम शिवराज विजय खिम्रे परशुराम कार्की प्रकाश सेङ्बो जनक जङ्घार सानु अजय बनेम प्रकाश अधिकारी जीवन लावती सुमन खड्का सर प्रेम यात्री प्रकाश पाठक योगी विपिन सुवेदी काची सूर्य बहादुर थापा सीजन काडेल रहस्य विक्रम सिमरिया मेघराज तिमसिना दिपेन्द्र सन्देश कटाल का सौरभ कारणजित बिजन गुरागाई लाल खड्का योगेश भट्ट सुनिल अधिकारीजी र मुक्तक यात्रा फेसबुक पेज परिवार तपाई सम्पूर्णलाई धेरै धन्यवाद तपाईँहरूको मुक्तक लेखन अझ तिखारियोस् निखारियोस् चुलियोस् हार्दिक शुभकामना आज राख्न नसकिएका मुक्तक मनहरूका मुक्तकरफहरू भनी पक्कै जोड्नेछु तपाईँ पनि कार्यक्रममा मुक्तक प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम मुक्तक माला रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्ज अनार पनि चार भद्रपुर रोड बिरतामोड चापा त्यस्तै हाम्रो मेल आइडी मुक्तक माला एट रेट जिमेल डट कम एमयुकेटिएके मुक्त एमएलए माला मुक्तक माला फेसबुकमा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ फेसबुक डट कम मुक्तक माला हजुर मुक्तक मालाको फेसबुक पेज भेटाउनुहुन्छ अन्य एफएम रेडियोहरूमा पनि यही नाम जुराएर कार्यक्रम चलाउँदै हुनुहुन्छ facebook.com डट कम स्ल्यास मुक्तक मालामा तपाईँ आउनुभयो भने मदन भण्डारीको साथमा यो मुक्तक माला पाउनुहुन्छ त्यहीँ गएर आफ्ना मुक्तक प्रतिक्रिया तपाईँले राख्न सक्नुहुन्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि संयोजनका निमित्त रमेश तिवारीजीलाई धन्यवाद कार्यक्रमको पुनः प्रसारण सोमबार दिनको दुई तिस बजे सुन्न सक्नुहुन्छ भन्दै म मदन भण्डारी जाँदा जाँदै मुक्त करापहरू छोड्न चाहन्छु <laughs> कृष्णजीले राधाजीलाई दिए जस्तै प्यार दिन्छु कृष्णजीले राधाजीलाई दिए जस्तै प्यार दिन्छु भन्दिनँ म लङ्काको चाहिँ सुनको दरबार दिन्छु गुन्द्रुक ढिँडो मखै भटमास टोक्न सक्छु भने आऊ प्यारी दिन्छु एउटा नमुना संसार दिन्छु आऊ प्यारी दिन्छु एउटा नमुना संसार दिन्छु मङ्गलबार रातको नौ तिस बजी कार्यक्रम प्रेम पत्रमा भेटौँला बिदा चाहन्छु नमस्कार जय मुक्त सुनको छानो राम्रो न त फुलको छाया राम्रो जहाँनिर गिल बस्छु त्यही माया